दर्शक तथा श्रोतावृन्दहरू स्वागत छ तपाईँलाई नेपाली कथाको 626 सय भिडियोमा आजको भिडियो भने साहित्यकार रिता ठकुरीज्यूको काकाकुलको तिर्खा उपन्यासको अन्तिम तथा तेह्रौं भाग रहनेछ अहिलेसम्म माया गरेर कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भोलिको भिडियोदेखि निरन्तर रूपमा म कथा लोक कथा रोचक जानकारी अनि अन्त्यमा गाउँ खाने कथा केही दिनदेखि स्थगित भएको तपाईँको कमेन्टहरू पनि म भोलिको देखि अवश्य वाचन गर्नेछु भन्दै लागौं साहित्यकार रिता ठकुरीज्यूको उपन्यास काकाकुलको तिर्खाको तेह्रौं तथा अन्तिम भागतर्फ स्मृतिको उडान प्रवेशको मोबाइलमा एउटा कल आयो स्मृतिको रहेछ प्रवेशले कल रिसिभ गर्यो हेलो नानी स्मृतिले प्रवेशलाई भने बुबा म भोलि बिहान सात बजी यहाँबाट काठमाडौँका लागि उठ्दैछु मैले ठिक ठिक तारिक तय गर्न नसके तापनि म हजुरलाई भेट्न गान्तोक अवश्य आउनेछु प्रतीक्षा साँच्नुहोला प्रवेशले भन्यो ए हो र नानी कति खुसीको समाचार सुनाइस ल तेरो यात्रा सुरक्षित होस् भगवानसित यस्तै प्रार्थना गर्दछु मेरो मन तलाई भेट्न आतुरी रहेको छोरी प्रवेश बोल्दा बोल्दै गला अवरूद्ध भयो स्मृतिको सम्झनामा प्रवेश आँखा रसियो कल्पनाले झाल पाउँछ कि भन्ने जस्तो गरेर विस्तारी चश्मा निकाल्दै आँसो पुछ्यो तर कल्पनाले प्रवेश रुएको थाहा पाए स्मृति दुवैबाट काठमाण्डोका लागि उडी भन्ने हल्ला यता हजुरमुमा हजुरबुबाको घरसम्म फैलियो यता प्रवेशको पुर्ख्यौली घरमा पनि खुसीको लहर छायो खबर पाएको भोलिपल्टैदेखि घरका चोटाकोटाहरू रंगिँदै गए कुना माकुराका जालोहरू हटाइयो यो पुरानो घरले फेरि आफ्नै पुर्ख्यौली सान देखायो घरको सजधजका निम्ति सरदार बुढाले पनि बिल खोलेर खर्सिन थाले मिमाले कहाँबाट हो कुन्नी दुईवटा ठूला ठूला खसीहरू लिएर आयो सबै इन्तजाम भइसक्यो चार पाँच किलो शुद्ध घाँटी घिउ केनेर सरदानी आमाले सुरक्षित राखिसकेकी छिन् पुरानो ध्वासे भान्सा घरलाई पनि पार्वतीले लिपोत गरेर सफा र उज्यालो पारिसकेकी छ वरिपरिका झारहरू गोडगाठ पारेर आँगन बाटो र फुलबारीहरू चिटिक्कै छन् सरदार बुढा र सरदानी आमाको जाँगर दोबर देखिन्छ हाई प्रेसरले एकपल्ट पल्लै छेउ पारेपछि छोरो प्रवेशको दबाई र नातिनी स्मृतिको स्मरणले अहिले प्रेसर एकदमै नर्मल छ सरदार बुडा पनि बिहानै उठेर नुहाई धुवाई गरी करिब एक घण्टा पूजापाठमै बिताउने भएका छन् सरदानी एकपल्ट ओछ्यान परेपछि सरदारले नै पूजापाठको अभिभारा आफ्नो काँतमा लिएका छन् सरदानीले घरको पूजा सम्हालिन्जेल त बुढाले पूजा कोही मुस्किलले एकैछिन शिर निह्राउने फ उठाउँथे तर विगतमा आफूले गरेका पापहरूको स्मरण भएपछि पाप पखल्नका निम्ति पनि बुढाले बुढो हात दुखुन्जेल खण्टी बजाउँदै भगवानको नाम जपिरहन्छन् तर यो निरन्तर जप र ध्यानले पनि पाप काटिन सक्छ कि सक्दैन भन्नै गाह्रो छ यता स्मृतिले आफू काठमाण्डु आइपुगेर पनि कुनै मेसेज नपठाएकीले उता प्रवेश छटपटाइरहेछ राती दिन प्रवेश हनुमान चालिसाको पाठ गरिरहेको छ ऊ धेरै नै चिन्तित छ प्रवेश अहिले मनमा नै सोच्दैछ स्मृति कस्तो खालके किटिरहेछ बुबालाई चिन्ता हुन्छ भनेर पनि त्यसले नसोचिदिएको बुढेसकालमा स्मृतिले मलाई किन यस्तो टेन्सन दिएकी होली के कल्पनाले स्मृतिको बारेमा भनेका कुराहरूसित स्मृतिको व्यवहार मिल्छ त करिबन हप्ता दिन भेटेपछि प्रवेशलाई एउटा नयाँ नम्बरबाट कल आयो बुबा म काठमाडौँ सकुसलै आइपुगेँ हजुरलाई कल गर्नु ढिलो भयो माफ गरिदिनु है बुबा छोरीलाई हजुर त अतालिसक्नु भएको थियो होला माफ गरिदिनु है बुबा छोरीलाई हजुर त अतालिसक्नु भएको थियो होला यो स्मृतिले एउटै कल पनि गरिन भनेर के गर्नुभयो यहाँ मेरो यति बित्न कामहरू गर्नुपर्ने थियो आज प्रायजसो कामहरू सिद्धाएर ढुक्क का भएपछि हजुरलाई कल गरेकी प्रवेसले भन्यो ठिकै छ नानी तेरो कामहरू सबै नै सिद्धिएछ मलाई पनि तेरो खबरहरू सुनेर अनि विशेष तेरो आवाज सुनेर शान्ति लागे छोरी श्री पशुपतिनाथजीको कृपाले तलाई सधैँ नै शुभ मंगल होस् हुन्छ बुबा आज हामी सपिङ गर्न जाने यहाँ मेरो घर घरबेटीकी छोरी पनि मसितै हुनुहुन्छ उहाँले पनि तपाईँलाई नमस्कार भन्दैछ स्मृतिले प्रवेशलाई अब म फोन बन्द गरे है बुबा भनी प्रवेशले पनि हुन्छ छोरी साथीलाई पनि मेरो आशीर्वाद पुगोस् भनेर फोन बन्द गर्यो स्मृतिबाट पाएको खबरले प्रवेशको अशान्त मनलाई धेरै नै राहत मिल्यो खुशी हुँदै प्रवेशले कल्पनालाई आफ्नो छोरीको हाल खबर कल्पनाले पनि खुशी हुँदै प्रवेशलाई सोधि प्रवेश स्मृति गान्तोक कहिले आउने भए त कुन दिन तय भयो प्रवेश कल्पनाले पनि आजकल स्मृतिलाई धेरै नै माया गर्न थालेकी छे प्रवेशले भन्यो कल्पु त्यसले अहिले कुनै दिन तोकी कि छैन पछि खरसाङ आएपछि नै दिन पनि निश्चित होला जे होस् भोलेनाथजीले शुभघड़ीमा नै हाम्रो साइद जुराई देलान् नि तिमी के भन्छौ जय भोलेनाथ भन्छ प्रवेश कल्पनाले दिल्लगी गर्दै भनी स्मृतिलाई आजकल कल्पनाले धेरै नै माया आफ्नै कोखबाट जन्म नलिए तापनि स्मृतिका निम्ति उसले धेरै कुराहरू सोचेर राखेकी छे प्रकल्प र स्मृतिमा उसले अहिले कुनै भेदभाव राखेकी छैन स्मृतिको मनपर्ने अचारहरूको जानकारी पाएपछि उसले स्मृतिका निम्ति आफ्नै हातले बनाएका धेरै अचारहरू व्याममा हालेर राखिदिएकी छे घरिघरि प्रवेशलाई भन्दा आजकल कल्पनालाई पो स्मृतिसँग भेट्न हतार भए जस्तो छ दैवको लेला पनि अचम्मको नै हुँदोरहेछ प्रवेशलाई दिन बिताउ स्मृति भेटेर अगालो हाली रुन मन लागिरहेछ स्मृतिलाई आफ्नो निर्देशिताको सफाईहरू पेश गर्न प्रवेश आतुरी स्मृतिबाट पनि भयभरको दुखका कहानीहरू सुनेर बुबा छोरी माज, चित्त माझमाझ गर्दै प्रवेशले आफ्नो पुर्ख्यौली सम्पत्तिको आधा हिस्सा स्मृतिको नाममा लेखाइदिन हतार गरिरहेको छ यति गर्न सके मात्र आफ्नो मनलाई हलुका पार्न सक्दछ प्रवेशले तर दिनहरू क्षति जस्तै टाढिँदै गइरहेको अनुभव हुँदैछ प्रवेशलाई आज सेप्टेम्बर बिस तारिक अब दशै आउन दस दिन मात्र बाँकी छ प्रवेश र स्मृतिको भेट हुन दशै दिन मात्र बाँकी रह यति लामो एकतिस वर्ष यसै भित्र गयो भने अब जाव 10 दिन चुटकीमै बेच्नेछ प्रवेश ओछ्यानमा बसेर सोच्दैछ प्रवेश किन चुपचाप बसेको चुपचाप बस्नुभन्दा त स्मृति कहिले कहाँ चाहिँ यसो सोधपूछ गरन किन छोरीसित च्याटिङ गर्ने इच्छा छैन कि कसो कल्पनाले प्रवेशलाई भने कल्पनाको कुरा सुनेर प्रवेशले भन्यो होइन कल्पना म स्मृतिकै बारेमा सोचिरहेको छु यत्रो लामो एकतिस वर्षको अवधि सजिलै बितेर गयो यो दस दिन बिताउन मलाई निकै गाह्रो भयो कल्पना यो दस दिन दस वर्षभन्दा पनि लामो लागिरहेको छ मलाई कहिले बिच जस्तो भइसक्यो कल्पना प्रवेशको कुरा सुनेर कल्पनाले भने यो प्रतीक्षाको घड़ी यस्तै बेरमाइलो हुन्छ अब हामी सिता भेट हुनलाई केवल दस दिन मात्रै त छ प्रवेश त्यो सिता भेटेको क्षेत्र कस्तो होला म त यो कुरा सम्झिएर पनि रोमाञ्चित हुन्छ प्रवेश कल्पनाको कुरा सुनेर प्रवेश भाव हुँदै कल्पनालाई अंगालोमा बाँधेर भन्यो मलाई माफ गर कल्पना मैले तिम्रो हृदय बुझ्नलाई धेरै नै समय लगाए वास्तवमा तिमीले स्मृतिलाई अपनाए जस्तो कुनै पनि नारीले आफ्नो लोक्नेको दोस्रो पत्नीको सन्तानलाई यसरी अपनाउँदैन तिमीले मेरी पत्नीको होइन प्रेमिकाको गर्भबाट जन्मिएको छोरीलाई आफ्नै छोरी सम्झेर एउटी आमाले दिनुपर्ने माया र ममता दियो तिमी धन्य हो कल्पना तिम्रो हात र साथ पाउनु मेरो सौभाग्य हो प्रवेशको कुराले कल्पनालाई भावुक बनाए दुवै एक अर्कासित अंगालोमा बाँधिए कल्पनाले भने प्रवेश मैले प्रकल्पलाई पनि त जन्माएकी होइन तर मैले त्यसलाई कहिले पनि आमाको अभाव हुन दिन आफ्नो आमाले भन्दा पनि ज्यादा मैले केयर गरेकी हुम ऊ हाम्रो सन्तान होइन भन्ने कुरा पनि थाहा छैन हामी दुवैले नै त्यसको मुमाबुवाको भूमिका खुबै राम्ररी निभायौं अनि निभाइरहनेछौं हाम्रो शरीर रहेसम्म अब पालो आयो तिम्रो आफ्नै छोरी स्मृतिको तिम्रो आफ्नै खुनको प्रवेश मलाई त त्यसको पनि औधी माया लाग्छ भगवानले मलाई अधुरो स्त्री बनाउनु भयो म बाँजी र अनिर्वर भए म आमा बन्न चाहेर पनि आमा बन्न सकिनँ तर विधिको बिदान, हेर प्रवेश म एक छोरो अनि एक छोरीकी आमा बन्न सके यसैमा म सन्तुष्टि पनि छु म सम्पूर्ण रूपले आमा बन्न सके प्रवेशले पनि कल्पनाको भावलाई बुझेर भन्यो साँच्चै कल्पना हर जन्ममा म तिमीलाई नै आफ्नो पत्नीको रूपमा पाउन सकु प्रवेशको कुरा सुनेर कल्पनाले भने प्रवेश हर जन्ममा के म जस्तै बाँझी स्वास्नी पाएर तिमी सन्तुष्ट हुन्छौ भने मात्र म मा पनि हर जन्ममा तिम्रै श्वास्नी भएर जन्म लिन परोस तर अर्को जन्ममा चाहिँ मेरो कमसे कम, कम पाँच सन्तान होस प्रवेशले भन्यो तिम्रो इच्छा अवश्य पूर्ण होस कल्पनाले केही छेन सोचेर भनी प्रवेश मेरो कुराले प्रभामाथि कतै अन्याय नहोला उसलाई पनि त तिम्रो श्वास्नी हुने अधिकार मिल्न परे प्रवेश यो जन्ममा त उसले न्याय पाउन सकेन अर्को जन्ममा पनि यदि उसले तिमीलाई पाउन सकेन भने ऊमाथि धेरै अन्याय हुनेछ यसैले एक जन्मको अधिकार मैले उसलाई नै दिने भए कल्पनाको कुरा सुनेर प्रवेशले भन्यो कल्पना अब मेरो जीवनबाट प्रभाव सधैँका निम्ति टाढा भइसकी उ मेरो विगत दिनको एक अधुरो सपना मात्र हो तिमी मेरो हिजो आजो भोलि हौ तिमी बिना म एक पनि बिताउन सक्दिन हावाको कुरा नगर न प्रवेश म मा मरे भने के गर्छौ सधैँभरि म तिम्रो साथमा हुन्छु भने कुनै ग्यारेन्टी छ कल्पनाले सत्य कुरा उजागर गर्दै प्रवेशलाई भने कल्पना म तिमीलाई मेरो मुटुको गहिराईबाट माया गर्छु तर तिमीलाई मेरो कुराको विश्वास लाग्दैन किनभने मैले नै तिम्रो विश्वास हराएको छु प्रवेशको कुरा सुनेर कल्पनाले हाँस्दै भने प्रवेश हामी त यो बुढेसकालमा पनि टीनेजरले जस्तै कुरा पो त प्रवेशले भन्यो कल्पना यो बुढेसकालमा पलाएको माया हो यसलाई अब बुढेसकालको पाकेको माया नै त भन्नु पर्यो नि ल अब भयो प्रवेश यो बुढेसकालको मायालाई एकापट्टि स्मृतिलाई कल गर न कल्पनाले प्रवेशलाई भने प्रवेशले स्मृतिको नम्बर डायल गर्यो रिंग पूरै लागे तापनि स्मृतिले फोन रिसिभ गरिन फेरि कल गर न प्रवेश त्यो सायद बिजी पो छ कि फोन चार्ज गरेर कतै काम गर्दै हो रिङटोन सुनेर उठाउन सक्छ कल्पनाले प्रवेशलाई भनी प्रवेशले कल्पनाले भने जस्तै दोराई दोराई दो कल गर्यो तर स्मृतिले फोन नउठाइदिँदा कल्पना र प्रवेश दुवैजना निराश बने स्मृति आज काठमाण्डुबाट खरसाङ आएको पूरा एक हप्ता भयो यो अवधिमा उसले प्रवेशलाई एकैपल्ट पनि कल गरेकी छैन खरसाङ आउने हजुरलाई म कल गर्नेछु भन्ने छोरीले आज सात दिन बितेर जाँदा पनि बुबालाई एकैपल्टसम्म पनि सम्झिन सकेन प्रवेश त्यसै चुप लागेर बस्न सकेन उसले स्मृतिलाई एउटा मेसेज पठायो नानी यस घड़ी त काठमाण्डुबाट हिडेको आज एक हप्ता ज्यादा भइसक्यो एउटै पनि कल गरिनस मैले तीन चारपल्ट कल गर्दा पनि तेरो कुनै रेस्पोन्स नै छैन के भयो स्मृति अनलाइन भएर पनि प्रवेशको उत्तर नै दिएकी छैन स्मृतिको अद्भुत व्यवहारले प्रवेश र कल्पनाको मन अशान्त छ स्मृति दुवैमा हुँदा प्राय नै प्रवेशसित च्याटिङ गरिरहन्थी काठमाण्डुबाट पनि कल गरेकी नै हो त्यसले तर आफ्नो ठाउँमा आएपछि चुपचाप लागेर बसेकी छ यो बुझ्नु नसक्ने परिस्थिति के भयो त्यसलाई प्रवेश अहिले गहिरो सोचमा परेको छ प्रवेशले धेरैचोटि आफ्नो मोबाइलमा स्मृतिको मेसेज खोलेर हेरिसक्यो तर स्मृतिलाई अनलाइन नै देखाए तापनि स्मृतिले आफ्नो बुबाले पठाएको मेसेज धरी खोलेर हेरेकी छैन अनि आफूले पनि कुनै मेसेज पठाएकी छैन प्रवेशले दिक्क मानेर नेट नै बन्द गर्यो प्रवेशको कुरा सुनेर कल्पनाले पनि भनी हुन सक्छ प्रवेश त्यसले सिम चेन्ज गर्दा तिम्रो नम्बर पनि डिलिट भयो कि नम्बर किन डिलिट हुन्छ र डिलिटै भए तापनि फेसबुकमा मेरो नम्बर छँदैछ त्यसलाई कल गर्न मन छ भने तिम्रो नम्बरमै गर्दा पनि त भयो पहिला पनि त त्यसले मलाई तिम्रै नम्बरमा कल गरेकी हो प्रवेशले कल्पनालाई सफाई दिँदै भन्यो भोलिपल्ट प्रवेशले मन थाम्न सकेन र नेट अन गर्यो स्मितिको मेसेजले उसको मुहारै उज्यालो बनायो बुबा म अहिले खरसाङमा छु अलिक विसन्चो छु मेरो कुनै चिन्ता नगर्नुहोस् खरसाङ आएपछि मलाई सर्दी ज्वरो खोकीले सतायो डाक्टर देखाएपछि मात्र अलिक सन्चो भयो तीन जग्गाको हावापानीले गर्दा यसो भएको होला म भोलि बिहान कल गर्छु बुबा प्रवेशको मेसेन्जरमा स्मृतिले लेखिकी राईे हतार हतार प्रवेशले कल्पनालाई मेसेज पढेर सुना, कल्पनालाई पनि ढुक्क लाग्यो कल्पनाले प्रवेशलाई भने प्रवेश तिमी सारे साह्रै अतालिन्छौ बिचरी, बिमारीको कारणले गर्दा उसले तिमीसित कन्ट्याक्ट गर्न सकेन हामीले त्यसलाई भूल बुझ्यौं साँच्ची प्रवेश स्मृति टीकाको दिन आउँछ कि आउँदैन पक्का टुंगो गरेर त्यसले मेसेज गरोस् न कल्पनाले प्रवेशलाई भने प्रवेशले पनि स्मृतिलाई टुङ्गो गरेर खबर दिनु है नानी भनेर लेख्दा स्मृतिले पनि टीकाको दोस्रो दिन आफ्नो विछोड़िएको बुबाबाट आशीर्वाद थाप्ने वचन दिए स्मृतिको मेसेजले कार्की दम्पति खुशी भए आज अक्टोबर तीस तारीक दशैंको दिन टिका थाप्ने दिन आइपुग्यो प्रवेश र कल्पनाले होटलका स्टाफहरूलाई टीका लगाएर आशीर्वाद दिँदै दक्षिणा दिए अनि दशैंको भोजन खानालाई बसाए आज विभिन्न प्रकारका स्वादिष्ट खानाहरू कल्पना र प्रवेश दुवैले मिलेर बनाएका थिए कल्पनाले सबैलाई खाना पस्केर दिइन् तर स्मृतिलाई पर्खिनुको कारणले आज विजया दशमीको दिन प्रवेश र कल्पनाको निधार खाली रहयो एक तमासको नरमाइलो पनि लाग्यो दुवैलाई तर भोलि स्मृति ज्वाई र नातिको उपस्थितिले छरिदिने खुशी सम्झेर दुवै हर्षित पनि छन एकतिस वर्ष बिचुएका बुबा छोरीको मेलन भइरहेको छ योभन्दा खुसीको क्षण अरू के नै पो हुन सक्छ र भोलिपल्ट कल्पना र प्रवेश बिहानै उठेर नुहाई धुहाई गरी पूजापाठ गर्न थाले माता दुर्गालाई आफ्नो बोलबिन्ती चढ़ाए आफ्नो अनि आफ्ना सन्तानको सुख शान्ति समृद्धि र सुस्वास्थ्यका निम्ति देवी मातासित पुकार गरे प्रवेश र कल्पना खाली पेट लिएर स्मृतिलाई टिका लगाइदिनका निम्ति टीका लगाइदिने सामानहरू तयार गरेर प्रतीक्षामा बसे स्मृतिको बाटो हेर्दा हेर्दा आँखा टट्यायो टा पेटमा मुसा कुद्न थाल्यो स्मृतिको आउने छाट नदेखेपछि प्रवेश र कल्पनाको नोनाडी नै गलयो भोकले हैरान हुँदै प्रवेशले भन्यो कल्पना म त भोकले मर्नु आँटे अब आशीर्वाद दिनका निम्ति खाली पेट बस्न सक्दैन स्मृतिको आउने छाट नदेखेर कल्पनाले भने प्रवेश अब खानुपर्छ स्मृति आइहाले भने खाएको पेटमा पनि टीका लगाइदिँदा हुन्छ तिमी सुगरको बिरामीले ज्यादा फलफूल पनि खानु भएन झमक्कर हात पर्यो दुवैले खाना पर खाए प्रवेशले जिस्सा भन्यो स्मृतिको विश्वासै भएन कल्पना हरेक पल्ट स्मृतिले मलाई तडप मात्र खोजेकी जस्तो लाग्छ अब म स्मृतिको कुरामा विश्वास गर्न सक्दिन अब म त्योसित सम्पर्क नै टुटाइदिन्छु अब भोलि त हामी दार्जीलिङ जानुपर्छ स्मृतिलाई पर्खिरहन मुमा बुबालाई पनि स्मृति आइन भनेर खबर गरिदिनुपर्छ प्रवेश आज नै फोन गरिदेऊ उनीहरूलाई पनि विश्वास हुन्छ अब भोलि हामी दुईजना मात्र हुने रहेछौ कल्पनाले प्रवेशलाई भने भोलिपल्ट प्रवेश र कल्पना घरकै गाड़ी लिएर बुबा मुमाको घर लागे अति खाल्दै उता हजुरबुबा हजुरमुमाले पनि स्मृतिलाई आशीर्वाद दिन मुचिएको अचता था, थालीमै सुकिरहेको अनुभव गरिरहे बल्ल तल्ल जुड्न लागेको एउटा मौका पनि हातबाट उम्किन लागेको देखेर सरदार बुढा अनि सरदानी बुढी दुखित देखिन्थे छोरा बुहारी दुवैलाई टिका लगाइदिँदै बुढाले गरौँ मन लिएर भने प्रवेश स्मृति त नआउने पो रहेछ त है हामीले ठूलो आशा लिएका थियौं तर त्यसले निराशा पारी अब त्योसित हाम्रो भेट नहुने नै हो कि क्यार प्रवेशले बुबालाई सम्झाउँदै भन्यो बुबा स्मृतिले मलाई पनि त मजाले झुकाई हिजो बेलुकीसम्म त्यो गान्तोक आइपुग्छे भन्ने हामी दुवैलाई ठूलो आशा थियो हामी सबै सबैसँगै आउला रमाइलो होला भनेर सोचेको थिए खोइ भएन त अब के गर्नु हजुर मुमाले नातिनीको पक्ष लिँदै विजयमा पक्क बोलिन् अब बिहे गरेको छोरी चेली हो स्मृतिलाई त्यस्तो केही उल्झन पर्यो होला नत्र आउँथ्यो होली मलाई त स्मृति आउँछ भन्ने त्यति विश्वास लागेको थिएन तर पनि मैले स्मृति ज्वाइँ र नानीलाई दिने गर लुगाफाटाहरू सबै तयार गरेरै राखेकी थिएँ तर उसको आउने छाँटकाट देखिएन कल्पनाले भने सरदार बुढाले जिनो आशा तेर्साउँदै भने अझै टिकाको सायद पूर्णेसम्म छ आउन पनि त सक्छे अहिले नै आशा मार्नु पनि भएन भेट हुनै लेखिएको छ भने त जसरी भए तापनि भेट हुने नै हो प्रवेशले पनि बुबाको कुरालाई समर्थन दिँदै भन्यो हुनसक्छ कुनै अर्जेन्ट काम पनि पर्न सक्छ यत्रो वर्षमा आउँदा ज्वाइपट्टिको सन्तानको मापो पहिला टीका थाप्नु हिँड्यो कि हामीले घरमा बसेर सोचे जस्तो कहाँ हुन्छ र प्रवेशको कुरामा अहिले सबै एकमत भए सब सबैसँगै बसेर दशैंको भोज खाए विभिन्न प्रकारका व्यञ्जनहरू पाकेका भए तापनि स्मृतिको अभावले नुनबिनाको भान्सा जस्तो हुन गयो खानु त सबैले भरपेट खाएकै भए तापनि त्यो कल्पना गरिएको खुशीको क्षणलाई भोग गर्न नपाउँदा पेटै खाली अनुभव भयो यसरी दशैंको दोस्रो दिन पनि अति नै खल्लो भएर बित्यो धेरै अधार अनुहार लगाएर सरदार बुढा घरको भरण्डामा राखिएको चेयरमा बसेर बुढा आँखाले भ्यायसम्मका बाटो बुढाका आँखाहरूले कसैलाई यी बाटोहरूमा खोजिरहे जस्तो लाग्थ्यो बुढो आँखाले राम्ररी ठिम्याउन नसक्दा छरछिमेकीमा टीका थाप्न आउने छोरीचोली ज्वाई र नानीहरूको आगमनमा पनि उनको अनुहार उज्यालो हुने गर्थ्यो हु। तर आगन्तुकहरूका पाइलाहरूले घरको मूल घेटलाई पार गरेर अनेत्रै पछ्याएको देख्दा बुढोको मुहारमा फेरि कालो बादल मडारिन पुग्थ्यो आशा निराशा फेरि निराशा आशाको आरोह अवरोहमा जिन्दगीको सरगम बस्दैछ एउटा विषादको रा कलाप्दै समय नै बलवान हुँदोरहेछ एक समय थियो प्रभाको गर्भमा छठ पठाउँदै गरिकी स्मृतिलाई बतासे नानी ठानेर प्रभासँगै स्मृतिलाई पनि डाँडो कटाइदिन सरदार बुडा आतुर थिए मेरै नानी हो भन्ने प्रवेशको सत्य कबुलमा पनि बुढाले खोइके देखे देखे प्रभाको छायासम्म यो घरको आँगनमा पढ़न नपाई स्मृतिले धनबहादुर छेत्रीको कागमा छन् हुर्किनु पर्यो तर आज त्यही स्मृतिका निम्ति सरदार बुढाको छाती उचाली उचाली मुटुले विद्रोह बोल्दैछ स्मृतिको बाटो हेर्दा हेर्दै धेरै दिनहरू अनि धेरै रातहरू बिते तर स्मृतिको छायासम्म देखा परेन थालीमा राखिएका चेता सुकिसक्यो आज दशैंको टिकाको अन्तिम पूर्ण्यको दिन आजसम्म पनि सबैलाई स्मृति आइपुग्यो होला भन्ने आशा छ सायद कुनै व्यस्तताले गर्दा ढिलो भयो होला भन्ने एउटा झिनो आशा सबैको मनमा अल्झिरहेकै छ उता सरदानी आमा कोठामा बसेर स्मृतिको यादमा नुनिलो आँसु झार्दै मजेत्रोले पुस्दै छिन् यो कसैले देखेको छैन देखेर पनि अब के गर्ने प्रवेश र कल्पना पनि विरक्तिएको मन लिएर पहरको डाँडासम्म मन भलाउन निस्किएका छन् दिन उज्यालो र घमाइलो छ डाँडाबाट तल देखिने खोलालाई देखाउँदै प्रवेशले भन्यो कल्पना ऊ तल बग्दै गरेको देखिने मूर्चुगा खोला हो त्यस खोलामा एउटा घाँसवालाले सधैं नै आफ्नो घाँसको भारी बाँधेपछि आधा घण्टा जति मूर्चुगा बजाएर आफ्नो दुःख बिर्सने गर्थ्यो अरे हिउँदो वर्षा हावापानी कुनै दिन पनि त्यो घाँसवालाले मूर्चुङ्गा नबजाइ नसक्ने कल्पनाले आश्चर्य मान्दै प्रवेशलाई सोधी प्रवेश वर्षाझरीमा पनि उसले मुर्चुङ्गा बजाउनै पर्ने के बाध्यता थियो र उसले खुबै मनपराएकी केटी आफ्नो साथीले बिहे गरेपछि ऊ नेपालबाट मुक्लान पसेका कुराहरू पहिला पहिलाका मानिसहरूले हामीलाई कथाको रूपमा सुनाएका हुन् विचरा पछि वर्षाको एक दिन यसरी नै मूर्चुगा बजाएर बसेको बेलामा माथिबाट पहिरो आएर थिचेछ पछि गाउँका मानिसहरूले उसको लास पनि यही खोलामा जलाएरे उसैको नाममा नै यस खोलाको नाम पनि मूर्चुङ्गा खोलाउन गयो प्रवेशले कल्पनालाई छोटकरीमा मुर्चुङ्गा खोलाको कथा बतायो कल्पनाले लामो सुस्केर हालेर भनी विचरा कस्तो माया लाग्दो कथा रहेछ नेपालबाट आएर यहाँ मर्नुपर्ने मान्छेको भाग्य यस्तै नै हो ज जसले जे जे आफ्नो भाग्यमा लिएर आएको हुन्छ त्यही नै पुग्दोरहेछ प्रवेश तिमीले त मलाई यस ठाउँमा अरू कुनै कुरा देखाउन ल्याएको जस्तै लागेको थियो नि कल्पनाले प्रवेशको मुटुभित्र पसेर सोधी प्रवेशले भावुक हुँदै भन्यो कल्पना तिमीलाई कसरी थाहा भयो कल्पनाले प्रवेशलाई भने प्रवेश तिम्रो र मेरो बिहे भएको तीस वर्ष भइसक्यो म तिमीलाई राम्ररी बुझ्छु नि त भन न के छ तिम्रो भनाई त्यो खोलादेखि पारे देखिने गाउँ प्रभाको माइत गाउँ हो त्यो गाउँको बीचमा एउटा धुवा आउँदै गरेको पुरानो घर गर देख्यौ नि देख्यौ कल्पनाले राम्ररी ठम्याउन नसकेर सोधि कुन चाहिँ त्यो गाईको गोठको छेउमा भएको घर प्रवेशले भन्यो हो त्यही ती� घर प्रभाको माइत घर हो त्यही आगोको धुवामा रूमलिन्दै स्मृतिको बालकपन बितेको थियो बालक भोक लागेको बेलामा स्मृतिले अगेनामा आलु पोल्दै खान्थ्यो अरे यति भन्दा भन्दै प्रवेशको गला अवरुद्ध भयो उसले स्मृतिको बालककालको अरू वर्णन गर्न सकेन प्रवेशको आँखाभरि आँसु सजल के हो यो देखेर कल्पनाले पनि मन थाम्न नसकेर आँसु पुस्दै भनी प्रवेश होस। अब जाऊ यहाँबाट कल्पनाले प्रवेशलाई हात समाएर घरतिर लगी यो दशैंको अन्तिम दिन टिकाको दिन पनि सरदार बुढाको घरको माहौल विषाद भयो सबै आ दुख दुःख अघालेर सुते भोलिपल्ट स्मृतिलाई पर्खेर बसेका आशीर्वादपूर्ण अचेताहरूको पनि अब चोखो स्थानमा सेलाउन पर्ने पालो आएछ अमिलो मन पार्दै सरदारनी आमाले टिकाको थाली पखालिन् आशीर्वादका अचेताहरूका रंगहरू पानीमा बग्दा पनि हजुरमुमालाई नराम्रो लागेर आयो तरै पनि हजुरमुमाको मुटुले भने मनमा आशीर्वाद दियो मेरी नातिनी स्मृति त जहाँ भए पनि जहाँ रहे पनि माता दुर्गाले सधैँतिर रक्षा गरोवाई र नातिलाई पनि हाम्रो आशीर्वाद लागोस् त अनि तेरो परिवारमा सदा सर्वदा सुख शान्ति र समृद्धि छाइरहोस दशै पनि सकियो अति नै खल्लो भएर रंगरूगनले सिंगारिएको सरदार बुढाकको घरका छुटाकोटाहरूले स्मृतिको स्वागत गर्न नपाएर ठुसिए झै देखियो सायद स्मृतिको जन्म पत्रिकामा आफ्नो पुर्ख्यौली घरमा पाइलट टेक्नै नहुने कुरा पो लेखिएको थियो कि उता गान्तोकको घरमा पनि उस्तै उदासीनता छाइसकेको छ एक तारिक अक्टोबरमा आइपुग्छु भन्ने स्मृति दशैको विदा माग्दासम्म पनि कतै देखा परिन स्मृति यसरी नहाइदिनुको पछि के रहस्य छ कसैले बुझ्न सकेनन् आखिरी आफ्नो सन्तान आफ्नो खुन भनेको आफ्नै हुन्छ कसै घरे पनि सन्तानको माया मुठोबाट निकालेर फ्याँक्न सकिन्न चाहे जति नै गरीब र अनपढ़को कोखबाट जन्मिएकै भए पनि पढेर मात्र होइन परेर बनिएको मान्छेले आफ्नो शत्रुलाई शिरनत पनि गराउन सक्छ आफ्नो गला दबाउने हातहरूलाई टुक्रा टुक्रा पार्दै दे फ्याँकिदिन पनि सक्छ के गर्न सक्दैन र मान्छेले चाहे भने असम्भवलाई सम्भव गरेर देखाइदिन पनि त सक्छ सानोमा भोक मार्न अघिनामा आलु पोल्दै खाने त्यो दुबले नाङ्गे केटीलाई प्रवेशले पनि यादै गरेन प्रभाले पनि स्मृतिलाई बहिनी शान्ताको जिम्मा लगाएर पोइला गए गरिबी अभाव अवहेलनामा स्मृतिले आफ्नो बाल्यकाल बिताएकी थिए कति कति रातहरू त भोकै पनि सुत्योली अर्काको दयामायामा बित्यो उसको बालकपन अर्काको दयामायामा जति पढ्न पाइ धेरै ध्यान दिएर पढेकी आज विदेशमा गएर काम गर्न सक्छेम भनेकी छे आफ्नो खुट्टामा उभिन सक्छेम भनेकी छे स्मृति स्मृति नआएकीमा सबैभन्दा पेर प्रवेश परेको छ स्मृति आउन नसके पनि कमसेकम एउटा मेसेजसम्म त पठाउन सक्ति जहिले पनि मलाई नै पर्खिरहेकी हुन्छे मैले मेसेज पठाएँ भने मात्र उसको वाक्य फुट्ने यो कस्तो सम्बन्ध होस म पनि अबदेखि मेसेजहरू पठाउँदिन शाहलाई जति नै आफ्नो बनाउन खोज्दा पनि आफ्नो हुन नखोज्ने रगतको नाताले मात्रै आफ्नो भन्न नसकिने रहेछ आफ्नो हुनलाई आफ्नैले जस्तो काम गर्नुपर्ने तर खोइ त स्मृतिले आफ्नो पन देखाएको आउँछु आउँछु भन्दै ढाँटेर नआए पनि कमसे कम बुबा कम म कारणवश आउन सकिन माफ गर्नुहोला भनेर लेख्न त सक्थे तर त्यति लेख्ने आवश्यकता सम्म महसुस नगर्दा अब मैले के भनेर त्यसलाई छोरी भन्नु रक्त सम्बन्धले मात्रै छोरी भनेर हुन्छ र आफ्नो कर्मले छोरी हुनु पर्यो एक छोरीको नाताले आफ्नो जन्म दिने बुबालाई झूट माथि बोल्दै केवल झूटो आश्वासनले तर्पाउनु सिवाय स्मृतिले मेरा निम्ति के गरेकी छ र म त्यसका निम्ति यसरी सिरियस हुनु प्रवेशको मनमा अनेक कुराहरूले घर बनाउँदैछन् होइन प्रवेश तैले एकपल्ट राम्ररी सोच तैले पनि त छोरी स्मितलाई भोको र नाङ्गो भएको बेलामा कहिले याद गर्ने सूची दिने कष्ट उठाइस् र जुन समयमा स्मृतिलाई तेरो आवश्यकता थियो तता सबकुछ भुलेर कल्पनाको अंगामा स्वर्णिम सपनाहरू देख्दै दे थिइ बिर्सिएर पनि तेरो मनले कहिले पनि स्मृतिलाई सोचिदिएन तैंले नै जब एक बुबा हुनुको नाताले आफ्नो कुनै कर्तव्य निभाएको छैनस् भने पिचरी स्मृतिलाई अनेकानेक दोषारोपण गर्नु तलाई शोभा दिँदैन स्मृतिले तीस वर्षपछि पनि रगतको नातालाई भूल्न नसक्दा ना तेरो खोजी गरेकी थिए तर प्रवेश तैंले आफ्नो मर्जीले कदापि खोज्ने थिएनस् बस एउटा रगतको नातालाई स्थायी बनाइराख्ने एउटा प्रयास मात्र गरेकी छ एउटा परित्यक्त छोरीले यसरी नाता पहिलाउँदै आउनु भनेको एउटा बुबाका निम्ति गर्वको कुरा हो तैँले त स्मृतिको खुट्टामा ढोकेर माफी माग्नुपर्छ तर यसको ठिक विपरीत कार्य गरिरहेछ तैले दशैंको चाट पनि सकियो प्रवेश र कल्पना पनि गान्तोक फर्किने भयो स्मृतिको आगमन पनि एउटा कपकल्पित कथा जस्तै भयो नयाँ रंगरोगनले चिरिच्याटै पारेका सरदार बुढाको घर पनि आफ्नै परिवारलाई खिसी गर्दै हाँसिरह्यो विदा हुने बेलामा प्रवेशलाई बुढाले एउटा क्यारी ब्याग भने ला प्रवेश मैले यो स्मृति र नानीहरूका लागि किनेर ल्याएको थिए अब त्योसित हाम्रो भेट नहुने नै रहेछ कुनै दिन त्यसले तँलाई भेट्न आयो भने तेरो हजुरबुबा हजुर दिनु भएको दसैँको स्मृतिलाई दिइहाल प्रवेशले क्यारी ब्याग समाते भन्यो हुन्छ बुबा कुनै दिन मैले त्यसलाई भेट्ने मौका पाएँ भने देउला प्रवेश र कल्पनाको गाड़ी छुट्यो आँगनमा उहि सरदार बुढा र सरदारनी आमा गाड़ीले डाँडा काटिसक्दासम्म पनि मूर्तिवत उभिरहे एक्लै हर्कालाई हेरे दुवैको आँखामा आँसु फरिएका थिए स्मृति आउँछ रुदै गरेको नानीलाई मिठाई दिन्छु भन्ने बहाना बनाएर चुप गराउन खोजे जस्तो मात्रै भयो तर नानी फेरि मिठाईको माग गर्दै रून कराउन थालिहाले जस्तो भयो प्रवेशको मन पनि स्मृतिको आशामा अझै छटपटाइरहेकै छ दशैपछि तिहार पनि बित्यो तर स्मृतिको पत्तो फाँट छैन प्रवेशले फोन लगाउँदा पनि स्विच अफ छ भन्छ चा। कुनै मेसेज पनि आएन के भयो स्मृतिलाई के बिमारी भए कुनै अप्ठ्यारोमा त परिन बुबाको चञ्चन मनले खोई के के सोचिदिएन र यो बेका मन जहिले पनि नराम्रै सोच्न पुग्छ हुनसक्छ त्यो बिमारी भएरै नआएकी होली यस्ता नकारात्मक सोचाइहरूले प्रवेशको मनलाई अरु धेरै चिन्तित पारिदियो हे भगवान आज एकतिस वर्षपछि बल्ल तल स्मृतिसित भेट गर्ने हात परेको मौका पनि फुत्किने प्रभु स्मृतिलाई भेटेर अँग आफ्नो पाप पखाल्छु भन्ने सोचेको तर भगवान तिमीले यसलाई पनि मंजुरी दिएनौ नि प्रवेश गान्तोक आएपछि पनि स्मृतिकै चिन्तामा एकहरिएको देख्दा कल्पनाले भने प्रवेश स्मृतिले ठूलो धोका दिए अब तिमी चाहिँ त्यसकै सम्झनामा डुबेर नबस है प्रेसर र सुगर बल्ला नि त्यो महाकी ढटुवा रहेछ कुनै कारणले आउन नसके पनि कमसेकममा एउटा मेसेज त पठाउन सक्ति होइन तर त्यसको उदेश्य खाली तिमीलाई तर्पाउने मात्र रहेछ बुझ्यौ अब तिमीले पटक्कै मेसेज नपठाउनु है जहिले पनि तिमीले मेसेज पठाउँदा मात्र त्यसले पनि पठाउने यो तिमीहरूको सम्बन्ध एक पाखे मात्र भुबा छोरीको सम्बन्ध पनि कहिले यस्तो हुन्छ र तिमी आफै चिसो मगजले सोच त हुन्छ कल्पना अहिले मैले कुनै मेसेज पठाएको छुइनँ अब म पठाउदिन पनि स्मृतिलाई अब बिर्सिदिनु पर्यो भन्दैछु प्रवेशको यस्तो कुरा सुनेर कल्पनाले विचयमा टोकिहाली भो प्रवेश यस्तो कुरा नगर तिमीले कतिपल्ट त्यसो भनिसक्यौ खोइ त भुल्न सकेको मुखले भुल्न सजिलो भए जस्तो मनले कहाँ हुन्छ र एकै क्षेत्रमा भूल्छु भन्छौ तर फेरि एकै क्षेत्रमा तिम्रो मन स्मृतिको सम्झनामा लट्टिता हाल्छ प्रवेशले कहिले मेटिनै नसक्ने सम्बन्धहरूलाई पेन्सिलले कोरेका अक्षरहरूलाई एउटा सानो रबरको टुक्राले मेटाउन खोजी जस्तो सजिलो सम्झियो तर मुटोभित्रै खोपिएका अक्षरहरूलाई यति सहजै मेटाउन सहज मात्र होइन असम्भव पनि छ सेप्टेम्बर अक्टोबर बितेर नोभेम्बर महिना पनि लाग्यो स्मृतिलाई सहजै भुलिदिन्छु स्मृतिलाई सम्झेको छुइनँ भन्ने प्रवेशको मनभित्र स्मृतिको सम्झनाले झन गाड़ा रंग लिँदै गए प्रवेशले सधैँ नै नेट अन गरेर राखी छाट्थ्यो कहीँ कतै स्मृतिको मेसेज पो आइहाल्छ कि भनेर एक दिन साँच्चै स्मृतिको मेसेज आयो बुबा दसैँमा आउँछु भनेर दिएको वचन मैले पूरा गर्न सकिनँ दसैँको छेकमा बहिनी बिमारी भइदिएकीले म कोलकत्ता जानु पर्यो फेरि बहिनी अलिक जाती भएपछि म आफै बिमारी भएर अस्पतालमा बस्नु पर्यो हस्पिटलबाट मेरो हिजै मात्र छुट्टी भयो अहिले रेस्टमा छु तपाईँले मेरो बाटो हेरिरहनु भयो होला हजुर बुबा हजुर मुम्मालाई पनि बुढेसकालमा विवास्तै लाग्यो होला म क्षेमा चाहन्छु बुबा मलाई तपाईँकी अभागी छोरी सम्झेर क्षमा दिनुहोस् संसारको सबैभन्दा अभागी मान्छे चाहिँ मनाइरहेछु म आफैलाई हिजोआज यस्तै सोच्दैछु मैले चिताएका कुराहरू सबै अपूर्व मात्रै हुन्छ दैवले पनि मेरो भाक्यमा कति धेरै दुःखहरू लेख्ने फुर्सद पाएको मलाई मा माफ गर्नुहोस् बुबा मलाई मा माफ गर्नुहोस् स्मृतिको मेसेज पाएर प्रवेशको मनले एक तमासको सुख र दुःखको मिश्रित अनुभव गर्यो लेख्यो छोरी त मलाई तेरो पूरै सुर्ता लाग्यो हामी त तैँले ढाँटेको हो भन्ने सोचेका थियौं तर सत्य बुझेपछि यो बुबाको पापी मन पनि बुझ्यो तेरो अनुपस्थितिमा यो सालको दसैँ पनि सारै खल्लो भएर बित्यो आफ्नो स्वास्थ्यको राम्ररी ख्याल राख्नु मलाई तेरै धेर चिन्ता लागिरहन्छ नानी के गर्नु यो पापी बुबालाई क्षमा गर नानी स्मृतिले लेखी बुबा मैले ठिकै छु मेरो गर्डरमा स्टोन थिएछ अपरेसन भयो बुबा फेसबुकमा तपाईको फोटो हेर्छु आँखाभरि हाँसो आउँछ मेरो बुबाको कति माया लागेर आउँछ एकतिस वर्षपछि पनि मैले बुबाको हातबाट दसैँको आशीर्वाद थाप्न सकिनँ म कति अभागी आफ्नो भाक्यलाई सम्झेर दुःख पनि लाग्छ अब मेरो दुवै फर्किने बेला पनि भयो यो छ तारीक कोलकाताबाट मेरो फ्लाइट छ अब म दार्जीलिङ र गान्तोक आइरहन भ्याउदिन बुबा तपाईँकी अभागी छोरीलाई एकपल्ट भेट्ने इच्छा भए छ तारीक बिहानको सात बजे मलाई भेट्न एयरपोर्टमा आउनुहोला बिहानको नौ बजे मेरो फ्लाइट छ कमसेकम एकै घण्टाका निम्ति भए पनि हाम्रो भेटघाट हुनेछ प्रवेशले लेख्यो नानी म तँलाई कोलकाता एयरपोर्टमा आएर भेट्ने कुराको निधो आन्टीसित सल्लाह गरेर मात्र तँ खबर गर्छु तेरो फोन नम्बर त्यही पुरानो त होला म त्यही नम्बरमा फोन गर्छु स्मृतिले लेखी हुन्छ बुबा आन्टीसित सल्लाह गरेर दुवैजना मलाई भेट आउनु छ है म आशामा बस्नेछु यो जीवनको के ठिकान र बुबा अब त हाम्रो फेरि फेरि भेट हुन्छ हुँदैन म पनि त एकहार बिरामी मात्रै भइरहन्छु आफ्नै जीवनको पनि मलाई विश्वासै लाग्दैन तपाईँको माया र स्नेहको प्यास मुटुभित्रै राखेर रा मैले एकतीस वर्षको पट्टाई लाग्दो लामो जिन्दगी बिताएँ के मलाई एकै घण्टाका निम्ति सातिने फुर्सद पनि ननिकाल्ने बुबा तपाईँको दर्शनार्थ रहेको मेरो मनलाई शान्ति मिल्नेछ राम्ररी सोचेर रा मलाई जवाफ दिनुहोला प्रवेशलाई स्मृतिको मेसेजले भावुक बनायो उसको आँखा पनि रसाएर आयो उसले मन थाम्न सकेन र प्रवेशले लेख्यो हुन्छ नानी तेरो मेसेज पढेपछि आफूलाई नै ढेकार्न मन लाग्यो हामी सबैले नै तलाई गल्ती सम्झियो प्रत्येकपल्ट हामीले तँलाई सम्झाउन र बुझ्नमा गल्ती गर्दै आयौँ नानी मलाई तेरो मेसेज पढेपछि अझ तेरो माया लागेर आयो कहिले हामीबाट तेरो मन दुख्ने खालको जवाब पाउने छैनस् आन्टी नआए पनि म तलाई भेट्न अवश्य नै आउनेछु बुबालाई विश्वास गर स्मृतिले लेखी थ्याङ्कयू बुबा म हजुरको अनि आन्टीको प्रतीक्षामा बस्नेछु हस्त बुबा अहिलेलाई म विदा लिन्छु आफ्नो स्वास्थ्यको राम्ररी ख्याल गर्नुहोला स्मृतिले लेखेकी ले ले सबै कुराहरू प्रवेशले कल्पनालाई सुना अनि सन्देश पनि पढ्न दियो कल्पनाले कुरा बुझेपछि धेरै बेर गमेर भनी प्रवेश कोलकाता जाने कि के गर्ने प्रवेशले भन्यो कल्पना जसरी भए पनि एकपल्ट हामी दुबै कोलकत्ता जाउँ यो हाम्रो तर्फबाट गरिने अन्तिम प्रयास हो पाली पनि स्मृतिले ढाँटी भने म त्यसलाई जिन्दगीमा कहिले पनि मेरो छोरी मान्ने छुइनँ त्यसपछि त हाम्रो सम्बन्ध नै विच्छेद हुनेछ प्रवेश भन्नलाई त तिमीले धेरैपल्ट यसो भनिसकेका छौ तर मलाई भने तिम्रो विश्वासै लाग्दैन त्यो स्मृतिले फेरि पनि धोका दिन्छ जस्तो लाग्दैछ पटक पटक झुटो बोल्ने मानिसको के विश्वास जे भए पनि म तिम्रो इच्छालाई अस्वीकार गर्न सक्दिन हामी कोलकता पनि जाउ न त स्मृतिको मनमा जेसुकै भए तापनि लेख्दा त त्यसले मुट नै छुने वाक्यहरू लेख्छ भगवानको अघि त्यसले सत्य लेखे पनि झुटो लेखे पनि स्मृतिको प्रत्येक वाक्यले मलाई हर रुवाई बस्छ म त्यसका निम्ति निठुरी बनिदिनै सक्दिन कल्पना यसलाई तिमी मेरो व्यवस्था सम्झै या कमजोरी हामी त्यसलाई आशीर्वाद दिन कलकत्ता जानै पर्छ अब कोलकता जानै पर्ने भएपछि अस्ति दशको बेलामा स्मृतिका निम्ति बनाइराखेका घरगहनाहरू साथै ज्वाइ र नानीका लुगा अनि पठाउनु भएको सरसा लिएरै जाउँ होइन कल्पनाले प्रवेशले भन्यो प्रवेश हुन्छ लिएरै जाउँ न अब यहाँ राखेर पनि के गर्ने स्मृतिका निम्ति विदायको एउटा कोसिली जस्तो पनि हुने गरेर सामानहरू पाएर त्यसको मन पनि खुशी हुन्छ होला प्रवेश र कल्पना छोरीलाई विदाई गर्न पाँचै तारिक नै बाघडुङ्नाबाट फ्लाइटमा कोलकाताका निम्ति प्रस्थान भए कोलकाता पुगेर एयरपोर्ट छेवैको एउटा होटेलमा बसे भोलि बिहान सात बजे स्मृतिले भेट गर्ने वचन दिएकी थिए यो सम्भावित भेटघाटको एक मिनटको पनि दुरूपयोग नहोस भन्ने सोच प्रवेशको थियो प्रवेश र कल्पना भोलि स्मृतिसित भेट भएपछि प्राप्त हुने आनन्द र सन्तुष्टिका कुराहरू गर्दै स्मृतिलाई नै अंगालेर निधाए छोरीलाई भेटेर अंगाला गहभरि हाँसु पखाउला भन्ने सोचेको थियो प्रवेशले तर कल्पनालाई यी सबै भनेको थिएन एकतिस वर्षपछिको बुबा छोरीको यो पहिलो भेट कुनै मामुली भेटघाट थिएन प्रवेशले वर्षदेखि यसै क्षणको इन्तजार गरिरहेको थियो इन्तजारको त्यो घड़ी पनि भोलि टुप्पुक्कै आइपुग्न लाग्यो प्रवेश अति नै रोमाञ्चित छ यस घड़ी भोलि बिहानै चिया मात्रै पिएर प्रवेश र कल्पना हवाई अड्डाको अन्तर्राष्ट्रिय कक्षतिर प्रवेश गरे स्मृतिको प्रतीक्षामा दुवैका आकाहरू छट पठाए समय बिहानको साढे छ मात्र भएको थियो निश्चित समय भन्दा आधा घण्टा अघि थिए अन्तर्राष्ट्रिय उडानका निम्ति आउने प्रत्येक यात्रीहरूको अनुहारमा निहालेर हेरिरहेका थिए दुवैले दुवैका आँखाहरूले प्रत्येक स्त्री यात्रीहरूको अनुहारमा स्मृतिलाई खोज्दा खोज्दै समयले बिहानको सात बजाइदियो स्मृति आइपुगेकी छैन प्रवेश र कल्पना दुवै अत्ता समय सात बजेर बीस मिनट गइसकेको थियो विभिन्न देशहरूबाट आउने यात्रीहरू आइरहेका थिए उडानको समय भएका यात्रीहरू आफ्नो फ्लाइटमा चढ्न गइरहेका थिए स्मृतिको अझै पनि अत्तो पत्तो थिएन कल्पनाले प्रवेशलाई बाहिर गएर फोन स्मृतिसित सम्पर्क गर्न निर्देश गरिन् नभन्दै प्रवेश पनि बाहिर निस्किएर स्मृतिलाई फोन लगायो केही बेरपछि हिन्दी भाषामा जवाफ आयो अब फोन स्विच अफ हे थोदेर बाद कोशिश गरे प्रवेशले पुनः प्रयास गर्यो तर फेरि अघिकै जस्तो झरको लाग्दो प्रतिर प्राप्त भयो प्रवेशले अझै एकपल्ट कोशिस गर्यो तर सबै प्रयासहरू निरर्थक हुन गएपछि ऊ पुन कल्पना भएकै स्थानमा अध्ययार अनुहार लिएर आइपुग्यो धेरै कोशिश गर्दा पनि भएन कल्पना स्मृतिको फोन नै स्विच अफ छ प्रवेशले कल्पनालाई जानकारी गरायो छोडिदेऊ प्रवेश तिमीले छोडि यस्तै से मैले अघिबाट नै तिमीलाई भनिसकेकी थिए होस् अब जे भए पनि नौ बजीसम्म फ्लाइटलाई फर्किहेरौ अब यति समय खर्च गरेर कोलकता आएका छौं कल्पनाले भने स्मृतिको प्रतीक्षाम बिहानको साढे सात पनि भयो दुवै जाने सबै यात्रीहरू जहाज भएतिर अघि बढ्दै थिए आउने यात्रीहरूमाझ स्मृतिकै अनुहार भयो कि एउटी केटी र उसको साथीलाई कल्पनाको आँखाले चिन्न सक्यो कल्पनाले प्रवेशलाई कोट्याउँदै इसाराले त्यतिर देखाई प्रवेशले छक्क परेर स्मृतिलाई हिरिरहेको थियो प्रवेशको आँखा पनि धोका खाएन त्यो केटी स्मृति नै थिए फेसबुकमा देखि कि स्मृति प्रवेशको आफ्नै छोरी स्मृति आवेशमा आएर प्रवेशले स्मृति स्मृति भन्दै जोड जोडले बोलायो आगन्तुक सबैको ध्यान प्रवेशतिर आकर्षित भयो तर स्मृतिले प्रवेशको आवाजलाई सुनेको नसुने चाहिँ गरी सबैले प्रवेशको आवाज सुन्न सक्दा स्मृतिले चाहिँ सुन्नै नसक्नु यो कस्तो विडम्बना प्रवेश वल् परेर रा हेरिरहने कल्पनाको मुखबाट एकै शब्द पनि निस्कन सकेन दुबै हेरेको हेरे भयो स्मृतिसँग आउने साथीले भन्दै थिए स्मृति आफ्नो जन्म बुबालाई पनि तैले क्या मजाले सकाई देस् पाप लागला है पाप अलिक पापको पनि डर है मान्छे भएर स्मृति भन्दै थिए भो चारू तेरो धार्मिक लेक्च त सँगै राख मलाई झिलो भइसक्यो निर्लज र निस्पिक्री भएर स्मृतिले यसो भनी स्मृतिले छेवाईमा उभिएका आफ्नो बुबा र कल्पना हन्टीलाई हेर्दा पनि नहेरी भन्दैथि के पाप र जसले मेरी आमालाई धोका दिएर हामी आमा छोरीको जिन्दगीलाई डुबाई दियो त्यस्तो बुबालाई धोका नदिएर मैले कसलाई धोका दिनु र भन भान त भन्दै स्मृति निष्फिक्री आफ्नो साथीसित हात हल्लाउँदै विदा मागेर फ्लाइट भएतिर अघि बढ्दै भनी बाई चारू बाई बाई सियु चारूले पनि विदाको हात हल्लाउँदै भनी बाई स्मृति सेफ एण्ड हेप्पी जर्नी फेरि अर्को दशमा टिका थाप्न दार्जीलिङ जाने होला नि होइन हेरौं अब के कसो हुन्छ स्मृति भन्दैथि स्मृतिले खण्टौ अघिदेखि प्रतीक्षारत आफ्नो बुबा र कल्पनाटीलाई देखेर पनि नदेखे जस्तो गरिदिँदा प्रवेश र कल्पनाले हुनसम्मको अपमानित भएको अनुभव गरे स्मृतिले प्रवेशले भोग्नु परेको परिस्थिति बुझ्न सकेन सायद प्रभाले पनि यस्तै धोकेबाज सम्झेकी हो प्रवेशलाई प्रवेशले दुवै आमा छोरीलाई आफ्नो छातीमा चिरेर देखाउन सकेन वास्तवमा प्रभा र स्मृतिका निम्ति उसले कति आँसु झारेको थियो यो आँसुको मोल दुवैले बुझिदिएनन् प्रवेश र कल्पना दुवै एक हेराहेर गरेर छक्कै स्मृति फ्लाइट भित्र पसिसकेकी थिए प्रवेश र कल्पनाको आँखाभरि आँसु थियो दुवैले आँसुहरू सुकाएपछि अन्धेरो र तिरस्कृत अनुहार बोकेर बाहिर निस्के कोलकाताको प्रचण्ड गर्मीले भन्दा स्मृतिको ते तिरस्कारले बेसी पोलिरहे प्रवेश र कल्पना दुवैलाई सूर्यको प्रचण्ड भन्दा आफन्तको तिरस्कारको राप अझ प्रचण्ड हुँदोरहेछ स्मृतिको तिरस्कार र कोलकाताको गर्मीले दुवैको शरीर र मनलाई पोलिरहेको बेला स्मृति चढेको फ्लाइटले पनि एकैछिनमा धरती छोड्यो दुवैका अश्रुपूर्ण आँखाहरूले स्मृतिको फ्लाइटलाई राम्ररी ठिम्याउन सकेनन् कल्पनाले आकाशतिर हेरेर फ्लाइटलाई अङ्गलाउँदै भनिन् प्रवेश तिमीले छोरीले उडान भरी यात्रा सुरक्षित होस् भनेर आशीर्वाद देऊ प्रवेशले आँसुसरी आँखाले आकाशतिर हेर्दै भन्यो कल्पना म जस्तो एक पापी बुबाले यस धरतीबाट दिएको आशीर्वाद आकाशमा उडिरहेको स्मृतिसम्म के पुग्न सक्ला र कल्पनाले भावुक हुँदै भने प्रवेश स्मृति आकाशमै उडे आखिर त्यो तिम्रै छोरी हो अनि तिमी स्मृतिको बुबा हो यो नाताले पनि तिमी स्मृतिको जन्मदाता हो यसै तिमीले यस धरतीबाट दिएको आशीर्वाद त्यस आकाश माथि माथि उडान भर्ने स्मृतिसम्म अवश्य पुग्नेछ लौ अब छोरीलाई आशीर्वाद दिउ प्रवेश प्रवेशले आँखाभरि आँसु लिएर आकाशतिर हेर्दै आफ्नो दाहिने हात उठाएर आशीर्वाद दियो नानी परमात्माले तलाई पल पलमा रक्षा गरून् सदैव सद्बुद्धि प्रदान गर्दै तेरा पाइलाहरूलाई सत्मार्गतिर डोराउन् तलाई सदैव सुख र शान्ति मिलोस यो पापी र अभागी भुवाबाट यस्तै यस्तै आशिष छोरी तलाई भूभा छोरीको यस रगतको साइनलाई तैले चक्कै बिर्से पनि म मृत्यु पर्यान्त बिर्सन छोरी प्रवेशको आँखाबाट निस्किएका आँसुहरूले चश्माको सिसामा डम्म होसे लगाइदियो प्रवेशले आँखाका आँसुहरू पुछेपछि चस्मा पनि पुछेर लगायो दुवैले एक अर्कालाई सान्वना दिए कल्पनाले प्रवेशलाई अंगालो हालेर भने प्रवेश आजदेखि तिमी आफ्नो पापबाट सदाका निम्ति मुक्त भयो लौहि प्रवेश खर्जा दर्शक तथा श्रोतावृन्दहरू साहित्यकार रिता ठकुरीज्यूद्वारा लेखिएको उपन्यास काकाकूलको तिर्खाको अन्तिम भाग पनि सकिएको छ तपाईंलाई यो उपन्यास के कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनुहोला यो उपन्यासको अघिल्लो भाग हेर्नु भएको छैन भने अघिल्लो भिडियो अथवा प्लेलिस्टमा गएर सम्पूर्ण भागहरू हेर्न अथवा सुन्न सक्नुहुनेछ भन्दै आजको बसाईबाट म जमिन पनि बिदा दिनुहोस् नमस्कार